स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो आजको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा यति बेला विष्णुहरू हुन्छ अनि तपाईँको साथमा आज म प्रतीक्षा तपाईँलाई थाहा नै चर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजेपछि तपाईँको माझमा उपस्थित हुने गर्छौँ र मिठा मिठा लगदुरी भाकाहरू तपाईँको लागि राख्छौँ तिनी भाका मार्फत तपाईँ आफ्ना आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ सुन्नु छ बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन फोन गर्नुहोला विशेष गरी शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा तपाईँ फोन गर्नुहोला र आज पनि यो साँझको बेला एकैछिन भए पनि तपाईँसँग रमाइलो कुराकानी गर्ने कोसिसमा हामी लागिराखेका छौँ जर्पण शुभ साँझको व्यवसायलाई तपाईँले यति बेला साथसाथै सुनिराख्नु भएको छ र यति बेला अर्पण सु हजुर नमस्कार, नमस्कार।, नमस्कार। हुनुहुन्छ होला अनि के छ नबराजीको हाल खबर के गर्नुहुन्छ ल राम्रोसँग पढ्नुहोला है एसएलसी को राम्रो तयारी गर्नुहोस् राम्रोसँग एक्जाम दिनुहोस् रिजल्ट राम्रो लिएर आउनुहोस् अग्रिम रूपमा तपाईँहरूलाई शुभकामना छ है अनि अर्पण शुभसा कतिको सुन्नुहुन्छ भने पछाडि नेपाली लोकगीत सङ्गीतको बजारमा आएका लोकधरी भाकाहरू चाहिँ तपाईँलाई मनपर्छ है ठिकै छ यस्तै गरी हामीलाई माया गरिराख्नु समय रहेछ भने फोन गर्नुहोस् र धेरै पढ्नु होला है अनि अब बज्ने भाका मार्फत चाहिँ तपाईँ अर्पण शुभ साझ मार्फत कहाँ कसलाई सम्झिनुहुन्छ हजुर सर्वप्रथम त हजुरको लागि सुनिता सबैता मेरो भान्जा भन्ने अनितापिला रिता लक्ष्मी विराज गोविन्द अनि आशिष प्रकाश रोहन राजु सुभाष लगायत मलाई नवराज पन्ध्र हुन्छ क्या नवराजी थे यति बेला र अर्पण सुबसाजको व्यवसायी हो व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फटाफट पट फोन गर्नु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो हामीले तपाईँको लागि खुल्ला गरेका छौँ र निकै नै चर्चित भाकाहरू आज मैले लागि लिएर आएको छु नेपाली लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ लोकदुरी आवाजहरू सुन्ने गर्नुहुन्छ र रेडियो अर्पणलाई माया गर्नुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला यति बेला कोही साथी फेरि लाइनमा हुनुहुन्छ म पनि स्वागत गरिहाल्छु हेलो नमस्कार सर मैले बिर्सिएको रहेछु त आज चाहिँ विचार गर्नलाई नै फोन गर्नुभयो कि जस्तो लागिरहेको थियो कि हाम्रो सरस्वतीजीले है अनि के छ पदमपुरतिरको हाल खबर सरस्वतीजी मेरो पनि एकदम ठिक छ खाना खानु भयो त मैले पनि खाइसकेँ है त्यही त म हाम्रो सरस्वतीजीले फोन गर्नुपर्ने हो किन गर्नु भएन भनेर सोचिरहेको थिएँ कि ठिकै छ आज त लागिहाल्यो नि है ल ठिक छ हाम्रो सरस्वतीजीले पनि हामीलाई धेरै माया गर्नुहुन्छ है ल ठिक छ यस्तै गरी माया गरिराख्नु होला अनि अब बज्ने भाका मार्फत श्रीमानको लागि हुन्छ अहिले भने छुटाउ है त नमस्कार सरस्वती जी हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनुभएको थियो र भने फोन गर्ने पालो तपाईँको हो सुने छ पाँच त्रिसठी तिन सय तेत्तिस ते यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला भने तपाईँको लागि एउटा भाका राख्छु यहाँनिर रा राजेश बरदेवा र पूर्णकला विशीको आवाज रहेको भाका हो मलाई जिउन तिमी चाहिन्छ सवानी छु कहीं को असमानी दुटा बुटो जोड़ बच्चु अक्स जाने भाई तर मै जीव न तिमी चाह माया छु कसई को हस्पानी दुटा बुटो जोड़ मया बच्चु अक्सिज भे तिमी चाहिए tasat ho ram oksijan nai na bhaye tara malai jiu na timi पडिर टय filtकश हो बाँच्न सक्छु होला म अक्सिजन नभएँ तर मलाई जिउन तिमी चाहिन्छ निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको सर यो बसाइ सुन्दै हुनुहुन्छ तपाईँ र यस्तै मिठा मिठा भाकाहरू मैले तपाईँको लागि लिएर आएको सुन्ने भाका मार्फत आफ्नो घरपरिवारलाई तपाईँ सम्झिन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी लागि खुल्दैछ र यति बेला कोही साथी आइसक्नु भएको सरकार अनि रेडियो दैनिक साथ बजे सम्झिनु कार्की गुन्ज बहादुर खड्का अर्जुन मत खक बुड़ा अनि त्यसै गरी दमन बोरा लगायत मलाई विकास कार्य के भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि अनि हजुरलाई पनि हजुरलाई अलि रोगिरहे जस्तो छ दिदी आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला भन्दै बिदा हुन्छु नमस्ते हुन्छ विकासजी अहिले भने छु न भाइ विकासजी हुनुहुन्थ्यो यति बेला र अर्को छ आजको यो बसाई तपाईँ सुन्दै हुनुहुन्छ आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला अलिकति चिसो बढ्दैछ यो समयमा तपाईँ पनि ख्याल गर्नुहोला मेरो पनि घाँटीमा अलिकति समस्या भइरहेछ त्यसैले पनि तपाईँ चाहिँ अझ बढी ख्याल गर्नुहोला पानी तातो पानी पिएर सुत्नुहोस् न्यानो न्यानो कपडा लगाउनुहोस् दिनभरि अलिकति चिसो नै छ आफ्नो बढी ख्याल गर्नुहोला अझ घरमा साना साना बच्चाहरू छन् अथवा अलिकति बुढा हजुरबुवा हजुरआमा आमा बुवाहरू हुनुहुन्छ भने उहाँको चाहिँ अझ तपाईँले विशेष गरी ख्याल गर्नुहोला उहाँहरूलाई अझ बढी छिटो चाहिँ चिसोले समात्न सक्छ र तपाईँ पनि यसै पनि ख्याल गर्नुहुन्छ तपाईँ त अब पक्कै पनि ख्याल गर्नुहुन्छ आफूभन्दा साना बच्चाहरूको भाइ बहिनीहरूको अझ बढी ख्याल गर्नुहोला र यति बेला अर्पण शुभ समाजको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार नमस्ते दिदीको बोल्दै हुनुहुन्छ हजुर दिदी के मेरो पनि एकदम ठिक छ रेडियोको आवाज अलिकति ठुलो छ जस्तो लागिरहेको छ है एकैछिन है भयो नजिकै राख्नुभएको रहेछ मैले नभनेदेखि अफ गर्दिनँ भनेर ठुलो बनाउनु होइन अल्ला ठिक छ अनि चिसो कतिको छ बाढीतिर एकदम छ दिदी दिउँसो यसो बिहान बेलुका चिसो हुने नै भयो दिउँसो पनि घाम लाग्दैन है हजुर केही छैन तातो तातो कपडा लगाउनुहोस् न्यानो न्यानो कपडा लाउनु तातो तातो गर्नु होला आफ्नो अनि आफ्नो परिवारको पनि आफ्नो मात्रै होइन नि है अनि अब बज्ने भएको मात्रै सम्झिनुहुन्छ अनि मेरो घर परिवार अनि मेरो साथीहरू सम्पूर्णलाई अनि यतिखेर सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई अनि मलाई जबसम्म निसा भनेर चिन्नुहुन्छ उहाँहरूको लागि हुन्छ निसा छुट्याउँ नमस्कार नमस्ते दिदी निशा जी हुनुहुन्थ्यो यति बेला माडीबाट आउनु भएको थियो र यति बेला फेरि पनि तपाईँको लागि अर्कै एउटा भाका राख्छु अलिकति पुरानो हो केही समय अगाडि बजारमा आएको भएका हो मन निकै नै मनपर्छ सा तपाईँलाई साथ तपाईँको लागि लिएर आएको छु कुलेन्द्र विक रमुना थापाको आवाज रहेको भएका प्रीतिको फुल सुक्छ हजुर प्रीतिको फुल सुख हजुर मेरो बारे न राम्रो नबना कसैले मायाको मन्दुख्छ हजुर रा। सर प्रीतिको फुल सुख छ हजुर मेरो बारे न राम्रो नभना कसैले मायाको मन दुख्छ हजुर मेरी मायाको मन दुख्छ हजुर बारे नराम्रो नभन कसैले मायाको मन दुख्छ हजुर निकै नै मिठो भागा तपाईँको मनलाई नै सुन्ने खालको भागा तपाईँहरूले सुनिसक्नु भएको सर पनि शुभ छ आजको यो वाईसँगै हुनुहुन्छ तपाई र यिनी भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेको छु अहिले तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला सुन्य छ पाँच त्रिसठी तिन सय तेत्तिस आज पनि यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र लगभग लगभग साठीसम्म खुल्ला रहन्छ सा। यो बाटो त्यसरी पनि आउनुहोला यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरिहाल्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुरबाट प्रेम लामा प्रेम लामा आजा आजा। प्रेम जी? आ, आजा आजा। आ, के गर्नु अनि अनि कतिको सुन्नुहुन्छ तर भेट त आज पहिलो पटक भा हो कि जस्तो लागिरहेछ धेरै धेरै हुनुहुन्छ हामीलाई माया गर्ने त्यही भएर पनि झुकिएको होला अनि खानपिन भयो प्रेमजी ल ठिक छ भने पछाडि सुन्दै हुनुहुन्छ मकनपुर खै आमा बुबाङतिर सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरू अनि यहाँ भाइ बहिनीहरू भाइ सागर मनोज अनि समीक्षा लगायत अनि प्रेमजी हुनुहुन्थ्यो यति बेला पृथ्वीबाट आउनु भएको थियो थोरै अलिकति चिसो लागिरहेछ त्यही भएर पनि तपाईँसँग खुलेर कुराकानी गर्न चाहिँ आज सकिराखेको छैन त्यसको लागि चाहिँ कुनै मुलचुक भइहालेको छ भने चाहिँ क्षमा दिनु होला र अर्पण सुब्बा आजको युवा साइड तपाईँ यसो देखाउनुहुन्छ तपाईँ केही लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय र साथसाथ यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि यस्तो नै राख्नु भएको छ डब्लु लगइन गरेर यति बेला साथी आइसक्नु भएको छ तिरेको पानी पानी पानी दिदी। बने अब झन्डी चिसो हुन्छ आफ्नो घर अनि शुभ साझमा आउनु भएको छ को कसलाई सम्झिनुहुन्छ तपाईँ गाडीको मार्फत आगा। आगा। मामा काका जी दादिङबाट आउनु भएको थियो र अर्पु सायको हामी लगभग अन्तिम अन्तिममा पनि आइपुग्न लागिसकेका छौँ र तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फटाफट फोन गर्नु होला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो तपाईँको लागि खुल्लै छ र तपाईँलाई था थाहा नै सर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साझा आउने गर्छौँ सात बजी पछाडि आउँछौँ करिब करिब सातीसम्म तपाईँको माझमा रहन्छौँ र रह यति बेला अर्को साथी पनि आइसक्नु भएको छ हो उहाँलाई पनि स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कामाजुको बोल्दै हुनुहुन्छ हजुर हजुर पानीबाट यहाँको शुभनाम सुषमा बुढा थोकी अनि के छ सुषमा मेरो पनि एकदम ठिक छ खाना खानुभयो मैले पनि खाइसकेँ खाएर मात्र आएको है अनि आज हाम्रो सुषमाजीले अरू पनि सुभसाको कसलाई सम्झिनुहुन्छ बसने, बसने मा बुढा ठुली भनेर सम्पूर्ण सुषमाजी अहिले भने छुटौँ है नमस्कार नमस्कार सुषमाजी हुनुहुन्थ्यो यति बेला जुटपानीबाट आउनु भएको थियो र अर्पण शुभ साहसको व्यवसायको हामी लगभग अन्तिममा पनि छौँ र म भने कार्यको भाडा छुट्टिनु पनि पर्छ है तिनजेलसम्म तपाईँहरूले अर्पण शुभ साहसको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर तपाईँहरूले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र आज फोन गर्नुहुने तपाईँप्रति निकै नै आभारी छु आज कार्यक्रम मानवराज्य आउनु भएको थियो त्यस्तै गरी सरस्वती विकास निशा प्रेम सञ्चय र सुषमाजी हुनुहुन्थ्यो तपाईँ स्वप्नालाई पुनः एकपटक धन्यवाद दिन्छु प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र हैतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ आजको यो विषयबाट म प्रतीक्षा पनि छुटिन्छु चिसो बढ्दैछ आफ्नो ख्याल गर्नुहोला हवस् त नमस्कार सानो छिनछिन मेरी सौछििस् पारी पेरा दि बिसौ छ डाँड बिस अरू पनि राम्रो छ मेरी सानो सो छिरिष्मे छि झाडै बिसाम अरू पनि राम्रो छ मेरी सानोको एउटा बानी सु रू पनि राम्रो छ मेरी सानो रेडियो आर पार्ट टी समारोह काजा मछा को खोजी अब कतई धाई रहम डिवरी को सुविधा सहित हम टाँडे बजार को सिद्धार्थ डेवलपमेंट बैंक को गाड़ी रहकर हिरा विशाल मछा पसल्ला सदैव समझना हजुर हामी कहाँ नारायणी त्रिसुली राप्ती नदीको माछा अर्डरअनुसार पाइनुका साथै माङ्गुर पंगास र कार्प जातका गुणस्तरीय भुरा माछा पाइन्छ साथमा सबै प्रजातिका जिउँदो खाने माछाहरू उपलब्ध रहेको जानकारी गराइन्छ सम्पर्क हिरा विशाल जिउँदो तथा ताजा माछा पसल रत्नगर दुई टाँडी सिद्धार्थ डेभलपमेन्ट अगाडि प्रोपाइटर हिरालाल सहनी मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे अय औ मरियामा एक पटक सोध्न सक्थिन मार्छु यसलाई आज या बिहे गर्नु लागेको भाइलाई किन कुर्ता हे हेर्नुहोस् न बाजे यसले आफ्नो ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पर्ने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको हा। भनेर हाम्रो झडै नपर्ने रहेछ हजूर हमी कहाँ कंप्यूटर प्रविधिंदी का नाबुतल का नयाहनाशी अनुसार पत्रब रामचंद्र ज्वेलर्स रत्नगर दुई टाणी हाईस्कूल रोड मोबाइल अंठानब्बे चार इकवन चौवालीस चार सय सत्रह अंठानबे चार सतहत्तर तेरह आठ सौ पच्चीस प्रोपाइटर सेंचुरी हमी होइन हजुर निराश देख्दैछु नि केको चिन्ता परेको छ आज भोलि हेर्न बुढी सामग्री ल हजुरलाई था थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अरियाल सप्लाई घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिहाल्छ हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट